एउटा इरानी चरा चराबु मलाई जित्न जसलाई अदालत चाहिएको छ मलाई जित्न जसलाई अदालत चाहिएको छ मलाई हार्न बस उसकै इजाजत चाहिएको छ मेरो शिर काँधमा सगलो रहेसम्म बुझुन् बैरी, मेरो शिर काँधमा सग्लो रहेसम्म बुझुन् भैरी मलाई देशको सीमा यथावत चाहिएको छ मलाई हार्न बस उसकै इजाजत चाहिएको छ ज जसले रच्न सक्दैनन् खुदै इतिहास तिनलाई जसले रचन सक्दैनन् खुदै इतिहास तिनलाई सदै इतिहासमा बाको विरासत चाहिएको छ चा। मलाई हार्न बस उसकै इजाजत चाहिएको छ चा। समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा गजललाई भन्यो तेरो शहादत चाहिएको छ चा। मलाई हार्न बस उसकै इजाजत चाहिएको छ चा। ससाना आयुका टुक्राहरू हुन् वर्ष महिना दिन ससाना आयोगका टुक्राहरू हुन् वर्ष महिना दिन सबैलाई भने जीवन अनाहत चाहिएको छ मलाई जित्न जसलाई अदालत चाहिएको छ मलाई हार्न बसोसकै इजाजत चाहिएको छ गजल संग्रह अनाहतमा संग्रहित यो गजल वाछन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी मनोज विष्ट र म अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमलाई शुरूआत गरे गजलकार ट्रक गुरूङ उहाँलाई लिएर आइपुगेको छु तनहु आबु खैरेनी घर ट्रक गुरूङ गएको पच्चीस वर्षदेखि दुवै सारजहाँ अबुधाबी लगायत युएईका सहरहरूमा रहँदै आउनुभएको छ अहिले पछिल्लो समय शारजहाँमा बस्दै हुनुहुन्छ युएई जानुभन्दा अगाडि दुई वर्ष नेपालमा प्राविधिक शिक्षाको प्रशिक्षण गर्नुभयो आफूले त्यही सिक्नुभयो र नेपालमा पनि सिकाउनुभयो एकाउन्ट विषयमा अध्ययन गर्नुभएको उहाँले स्नातकसम्म त्यसपछि टेक्निशियनबाट शुरूआत गर्नुभयो युएईमा काम गर्न र अहिले इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ वहाँ विभिन्न संघ संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ विशेष गरी गजलमा निकै नै रूचि राख्नुहुन्छ गजल कविता लघुकथा जस्ता वहाँका कलम चल्ने विधाहरू हुन् आज यी र यस्तै विषयहरू म ट्रक गुरुमसँग कुराकानी गर्छु बुलबुलमा आउन धेरै गजलकारले रहर गर्नुहुन्छ तर कम गजलकारलाई ल्याउन मलाई साह्रै रहर लागिरहेको हुन्छ त्यसमध्येको एकजना ट्रक गुरुम सरलाई स्वागत गर्छु म बुलबुलमा धन्यवाद सर मलाई पनि यहाँको आवाज तपाईँ हाम्रो सबैले सुनेकै छ फेरिदेखि कर्णप्रिय आवाज होइन र मलाई पनि धेरै भेट्ने रहर पनि थियो जुन दुवैमै पुरा पनि भयो र धन्यवाद सर मैले अलिकति भूमिका यसकारण पनि बाँध्नुपर्छ कि ट्रक गुरुङ सरलाई मैले चिनेको एक वर्षभन्दा अलिक बढी भयो तर एकदमै घनिष्ठ चाहिँ म जति बेला युएई पुगेँ त्यति बेलाबाट मैले घनिष्ठभन्दा पनि उहाँको आनीबानी बढी थाहा पाएँ र अरू साथीहरू जो तपाईँसँग सङ्गत गर्नुहुन्छ उहाँहरूले बताउनु भएअनुसार पनि अझ बढी तपाईँको विषयमा मैले बुझ्ने मौका पाएँ असाध्यै विषयलाई गम्भीरताका साथ हेर्ने व्यक्तित्वको रूपमा अरूहरूले मलाई चित्रण गर्नुभयो म आफ्नो बुझाइ पनि त्यस्तै रह्यो अनाहत गजल संग्रह तपाईँको प्रकाशित भइसकेको छ निकै समय भयो अनाहत गजल संग्रह प्रकाशित भएको पनि र अहिले नेपाल आउनुभएको बेलामा तपाईँलाई मैले मौका पारेर समात्न पाएँ म सुरुवात गर्छु तपाईँले गजल लेखनको सुरुवात अथवा गजललाई बुझ्न कहिलेबाट थाल्नुभयो गजल अब गजल श्रवण जुन छ अब गजल श्रवण त गरिन गरिन्थ्यो पनि अब अब स्पष्ट रूपमा भन्नुपर्दा भने इमान्दारितापूर्वक भन्नुपर्दा यो गजल यति टेक्निकल होला भनेर चाहिँ सोचेर चाहिँ सुनिन्थेन भने ते होइन त्यस्तै दस वर्ष अलिक बढी नै भयो होला खासै त्यो अलिकति गहिराइपूर्वक बुझ्ने र यो गजलै लेख्ने जुन किसिमको चाहिँ वातावरण बनेको खासै त्यस्तो म चाहिँ कहिले साथीहरूले मेरो 20 वर्षको इतिहास छ मेरो पच्चिस वर्षको इतिहास छ भनेर भन्छन् होइन धेरै साना भाइ बहिनीहरू पनि छन् तर म त्यस्तो भन्दिनँ मैले चाहिँ आफ्नो यो उत्तरार्धतिरै आएर मैले लेखनमा कलम चलाएको हुँ तर म एभिड रिडर चाहिँ हुँ होइन सानैदेखि धेरै पुस्तक पत्र पत्रिकाहरू पढ्ने बानी भएको मान्छे र सबै किसिमका पुस्तकहरू उपन्यासदेखि लिएर छोटा कथाहरू सबै पढ्ने बानी भएको मान्छे नै भएको हुनाले पछि अझ म आफैलाई किन कहि कहिले काहीँ चाहिँ फेसबुकै गजल गाह्री भन्न चाहन्छु होइन गजल गाह्रे त नभनौँ गजल देख्ने होइन मान्छे भनौँ न अब म अलिकति सरको यो कुराकानीलाई रोकेर अनाहत गजल सङ्ग्रहभित्रको एउटा गजल सरको आवाजमा सुन्न रुचाउँछु र सुनाउन रुचाउँछु त्यसपछि आज त गफ गर्ने कि गजल बढी पढ्न लगाउने भन्ने धर्म सङ्कट मलाई पर्नेवाला छ मलाई थाहा छ तर पहिला एउटा गजल सुनाउँ फेरि म गजल चाहिँ कस्तो भन्दाखेरि म यो इसारत भन्छु पेज गरेर पनि हुन्छ कसै कसैले अलिकता चाहिँ घुमाउरो पारेर गजल लेख्ने जुन एउटा हुन्छ गजलमा एउटा त्यो गजलको एउटा विशेषता पनि हो त्यो समय लगाएर बुझ्नुपर्ने सुन्ने बित्तिकै नबुझ्ने त्यसलाई अब कमजोरी पनि भन्न सकिन्छ है अब त्यसलाई होइन कमजोरी पनि भन्न सकिन्छ फेरि गजलकै शक्तिमा पनि पर्छ त्यो शक्ति पनि पर्छ दुई कुरा हो अब त्यसलाई कसरी व्याख्या गर्ने होइन त्यो अब चाहिँ पाठकको अब स्तरमा भर पर्छ होइन उहाँहरूको चाहिँ रुचिमा भर पर्छ मैले कस्तो सुनाउँ त अलि एकदम नबाइकन जे आउँछ ठक्क एउटा पल्टाएर सुनाइदिनु भए हुन्छ किनभने हाम्रो बुलबुल सुन्नेहरू पनि कोही त्यो खालको हुनुहुन्छ कोही सरल भाषा सुन्ने खालको हुनुहुन्छ एउटा न एउटा पक्षलाई त पक्कै न्याय हुन्छ थाहै थिएन बेला यस्तो नि आउने छ रूखको सियाललाई रूख नै भिजाउनेछ हाहाई थे बेला योनी आ रूख को सियल रूख नहीं पतकर सागर पुगे, पतकर, सागर पुगे नदी उठाई बताउने रुखको रूख को सियल सूरजा बना टुब्दा सूरजहरूको नक्सा बनाउँदैछन् एउटा सूरज कुनै दिन सोच्दै हुने <laughs> रूखको सियालेलाई रुख्न ऐना रुँदैछ टुक्रा टुक्रा भएर टुट्दा ऐना रुँदैछ टुक्रा टुक्रा भएर टुट्दा हालत यही रहेमा पत्थर कराउनेछ रूखको सियालेलाई रुख्ने बिजाउनेछ घरमा लिएर आयो वनबाट लिएर आयौ वनबाट माकुरी टक देख्छौ यहाँनि यसले जालो बनाउनेछ रुखको स्यालालाई रुख्नै भिजाउनेछ थाहै थिएन बेला यस्तो नि आउनेछ बडा रमाइलो म तरणुमा पनि सुन्छु तर कुनै एउटा सुनौला किनभने समय फेरि धेरै खान्छ यसले भन्ने लागेर अनि अनाहत गजल सङ्ग्रह चाहिँ तपाईँको गजल संग्रहको रूपमा पहिलो सङ्ग्रह हो हजुर कि यो योभन्दा अगाडि अर्को पुस्तकहरू छन् गजल बाहेक छैन पहिलो पुस्तकै निकाल्नु भन्नुभयो नि दस वर्ष मात्रै भन्छु म त धेरै भएको छैन भनेर त्यति अब प्रवासमा बस्नुभएको हजुर तपाईँभन्दा पनि यङ्गर अरूहरूले चाहिँ नि गजल लेख्दो रहेछन् भन्ने पनि पछि थाहा पाएर जोडिनु भयो तपाईँले सिक्दाखेरि चाहिँ कसरी सिक्नुभयो के माध्यमबाट वास्तवमा भएको के भन्दाखेरिमा हाम्रो एउटा गुरुङ भेटघाट चौतारी भन्नु अनलाइन थियो अनि त्यहाँ केही साथीहरूले लेख्नुहुन्थ्यो कि अनि त्यो लेख्दाखेरिमा मैले के भनौँ भने यस्तो चाहिँ एउटा चाहिँ साहित्यिक अब चाहिँ गुणवत्ता कम भएका जुन लेख्नुहुन्छ त्योभन्दा त चाहिँ हामीले लेख्यौँ नि भन्दा राम्रो लेख्न सकिन्छ भन्ने किसिमको कुराकानी भयो त्यस्तो किसिमको भयो अनि पछाडि चाहिँ आ... यो अब सुरुमा चाहिँ अब हाम्रो भक्तिप्रसाद गुरुहरू अनि रमेश भेमानजीहरू एउटा चाहिँ त्यो फेसबुकमा चाहिँ सुरु सुरुवाती दिनमा कि गजलका कुराहरू चल्थे होइन अनि हाम्रो चाहिँ घायल सरले जलबीर सिंह घायल सरले पनि एउटा तराई मोसाएर समथिङ भनेर निकाल्थ्यो त्यहाँ त्यस्तै चलिरहेको थियो भनौँ न अनि एकपटक चाहिँ हाम्रो यो भक्तिप्रसाद पौडेल गुरु आदरणीय हुनुहुन्छ उहाँ धेरै गजलकारहरूको चाहिँ उहाँ अब गुरु पनि हुनुहुन्छ तर उहाँ चाहिँ उहाँले पनि गजल देख्नुहुन्छ तर त्यस्तो किसिमको अगाडि आउने उहाँ चाहिँ अब नेपालीकै अब चाहिँ प्राध्यापक हुनुहुन्छ हरेक अनि उहाँले चाहिँ त्यो के हुन्छ भने एउटा चाहिँ रदीपहरू दिनुहुन्थ्यो त्यस्तै काफिया रदीप दिनुहुन्थ्यो अनि त्यसमा चाहिँ अनि कसले राम्रो गर्दा लेख्ने भन्ने किसिमको हुन्थ्यो त्यहाँ अनि सुरुवाती दिनमा चाहिँ अब हामीहरूले साधारण चाहिँ जुन हाम्रो चार चार चार हुन्छ यो लय हुन्छ त्यसमा समातेर लेख्ने करिन्ती अनि त्यो भएपछि अनि मलाई चाहिँ एकपटक त्यही त्यस बेलामा त्यस्तै बिस पच्चिसजना गजलकारहरूको एउटा समूह हुनुहुन्थ्यो अनि गजल लेखौँ भने एउटा चाहिँ अलिकता देशभक्तिपूर्ण एउटा चाहिँ त्यस्तै किसिमको चाहिँ दिएको थियो मलाई अलिकति ठेझट्टै याद होइन त्यो लेख्दाखेरिमा अनि उहाँले अनि पछाडि समग्रमा उहाँले आफैले मूल्याङ्कन गरेर अनि लगढग चाहिँ तपाईँको गजल चाहिँ यसमा चाहिँ सबभन्दा उत्कृष्ट छ अरे भनेर भन्नुभएको थियो अनि त्यो बेलाले चाहिँ खासै अब त्यस्तो सिरियस राइटर त म होइन मलाई सोच पनि थिएन मैले आफूले गजल लेखौँला पुस्तकै निकालौँला या त्यस्तो किसिम गरौँला भने मलाई न मलाई सोच थियो न म म गर्न नै चाहन्थेँ न त्यस्तो केही पनि थिएन एउटा साधारण रूप चाहिँ मैले चाहिँ लेखिरहेको थिएँ अब राम्रो लेख्ने साथीहरू हुनुहुन्छ उहाँहरू अब चाहिँ एउटा साहित्य भने त अर्को पवित्र पनि हो त्यसमा अर्को सिजसी लाग्नु पनि हुन्छ त्यतिकै हामीले हावादारीको कुरा गराइ पनि हुँदैन अनि म आफूलाई त्यत्तिको क्यापेबल मान्छे चाहिँ थाहा थाहा थिएन भनौँ न अनि उहाँले त्यसो भनेपछि होइन गुरु मैले पनि गरेर लेख्न सक्छु क्या भने उहाँलाई यसो चिज सिस्काएँ गुरुले भनौँ होइन टक चाहिँ तपाईँले चाहिँ लेख्नुपर्छ तपाईँ राम्रो लेख्नुहुन्छ भनेर उहाँले भन्नुभयो अनि त्यस पछाडि पनि लेखनमा अलि अगाडि बढ्दै गयो यही हो मेरो चाहिँ अब म अलिकति म म दुबई गएको बेलामा तपाईँसँग भेट भएको सन्दर्भलाई ल्याउँछु तपाईँले एक दिन भन्नुभएको त्यो त्यति बेलादेखि म सम्झन्छु मेरो बुवा ब्रिटेश गोर्खा हुनुहुन्थ्यो यतैतिर आउनुभएको थियो पहिला युद्ध गर्न हजुर मतलब आउने क्रममा यता नि आइपुग्नुभयो यहाँको कहानीहरू भन्नुहुन्थ्यो हामीलाई भन्दै तपाईँले दुबईको ऐतिहासिक सन्दर्भहरू पनि जोड्नु भएको थियो अब यहाँ लामो जोड्न थाले भने धेरै आउँछ फेरी अनि सानैदेखिबाट त्यो भएर म पत्र पत्रिकाहरू घरमा भइरहन्थेँ पुस्तकहरू पढ्न पाउँथेँ पढ्थेँ र अनि मैले सिक्ने मौका पाएँ अध्ययन गर्ने मौका पाएँ भनेर भन्नुभएको थियो यो अध्ययनको पाटोलाई फेरि म समाउँछु नै एउटा गोर्खाको छोरा गोर्खामा जानुपर्छ भन्ने खालको मान्यता अहिलेसम्म पनि छ तपाईँलाई त्यो दबाब आएन घरबाट मेरो सन्दर्भमा भन्नुपर्दाखेरिमा भन्दा अब अब हाम्रो चाहिँ थर्ड जेनेरेसनसम्म हो होइन अब हाम्रो मेरो बाजे पनि अब आर्मीमै हुनुहुन्थ्यो तर उहाँले चाहिँ पुरै पेन्सिन नपकाएको अवस्था अनि बा चाहिँ मेरो ब्रिटिस गोर्खाकै भयो मेरा चाहिँ काकाहरू पनि अब ठुलो बाबाहरू पनि हुनुहुन्छ इन्डियन आर्मीतिर हाम्रो जेनेरेसनमा आएर चाहिँ कोही पनि छैन है यसो इस स्पष्ट भन्दाखेरिमा थर्ड जेनरेसनमा कोही पनि छैन तर अब हामी सानोमा चाहिँ पढ्दाखेरिमा चाहिँ हामीलाई अब जुन जनरली त्यो त मैले भने जस्तै साथीभाइहरू अब छेत्री बाहुन लगाएर अब छेत्री बाहुनकै गाउँमा पढाए नि त त्यसले गर्दा उहाँहरूले होइन गुरुङ त चाहिँ आर्मीमा जानेमा पढ्न किन आएको भनेर भन्थ्यो कि भन्नालाई चाहिँ है तर मेरो बा चाहिँ अब उहाँले आफैले पनि अब आर्मीमा गएपछि उहाँहरू त्यो बेलामा लेखपढ गर्न नजान्ने मान्छे गएको नि होइन त्यो बेलामा ज्यादा चाहिँ ज्यादा भनेको चाहिँ आफ्नो नाम लेख्ने एउटा चिठीसम्म लेख्न सक्ने भन्ने त्यो किसिमको चाहिँ वातावरण त्यो बेलामा त्यो पनि चौताराहरूमा पढेर होइन पनि थिएन त्यो पार्टी र चाहिँ त्यो खरिले लेखेर होइन अनि उहाँले चाहिँ त्यो जुन आर्मीको जुन उहाँले आर्मी आर्मी त अब चाहिँ आर्मी एज अ चाहिँ अब सर्भिसम्यान धेरै देश घुम्नुभयो तर उहाँलाई आफूलाई खड्केको कुरा चाहिँ शिक्षा नै लागेछ क्या अनि उहाँले चाहिँ जहिले पनि हामीलाई के भन्नु होइन पढ्नुपर्छ पढ्नु पर् उहाँले अब के पढ्नुपर्छ कसरी पढ्नुपर्छ कहाँ पढ्नुपर्छ त्यो कुरा चाहिँ थाहा छैन तर उहाँलाई के लाग्यो भने पढ्नुपर्छ जसरी नै पढ्नुपर्छ पढ्यो भने ठिक हुन्छ पढ्नुपर्छ अगाडि बढ्नु पढ्नुपर्छ भन्ने किसिमको उहाँको एउटा फिलिङ थियो तर बच्चादेखि पढ्नुपर्छ पढ्नुपर्छ भनेर उहाँले भन्नुहुन्थ्यो र त्यही हिसाबले हामीले अब त्यसरी चाहिँ र फर्चुनेटली र अनफर्चुनेटली जे भनौँ होइन तपाईँको चाहिँ हाम्रो जुन जो आम्बुखैरिमा भएको स्कुल छ नि म आफै जन्मेको बेलातिर चाहिँ स्थापना भएको स्कुल र मैले चाहिँ आफ्नो स्कुलिङ जुन क्यारियर चाहिँ मैले गोर्खा स्कुल हङकङमा सुरु गरेको होइन त्यहाँबाट दुई तिन कक्षा समथिङ पढेर म यहाँ आएको हो र मैले केही गाउँमा पनि पढेँ केही वर्ष एक वर्ष सायद गाउँमा पनि पढेँ त्यस मैले जुन अब खैरीको अहिले त्यहाँ रामसाह माध्यमिक विद्यालय अहिले त्यो क्याम्पस पनि भएको छ त्यहाँबाट मैले त्यो अध्ययन त्यहाँ सुरु गरेको हो हामी आज गजलकार ट्रक गुरुङसँग छौँ उहाँको घर तनहुँ अब अहिले युएईको सारजआमा बस्नुहुन्छ इन्जिनियरिङ गर्नुहुन्छ त्यहाँ इन्जिनियर काम गर्दै आउनुभएको छ पच्चिस वर्षदेखि युएईमै बस्नुहुन्छ र बडो मुस्किलले मैले समय मिलाएको छु आज काठमाडौँमा आउनुभएको बेलामा पारेर विधामा आउँदा पनि घरमै हुनुहुन्थ्यो बढी र काठमाडौँमा आउनुभएको बेलामा पारेर अरू काम रोकेर भए पनि मैले यहाँ बोलाएको छु म एउटा गजल फेरि वाचन गर्न अनुरोध गर्छु त्यसपछि कुराकानीलाई जोड्छु कुराकानी धेरै गर्न पनि मन छ तर गजल पनि सुन्न रहर लागेर एउटा गजलतिरै लैजान्छु ट्रक्सहरूलाई हाम्रो एउटा कृष्ण प्रसाद अर्याल भाइ हुनुहुन्छ उहाँ यही देवभाडतिरको चाहिँ राम्रै एकदमै राम्रो भाइ हुन्छ उहाँ भाइले लेख्नु भएको थियो एउटा गजल अनि त्यसैमा त्यो रदीपको फर्मेट छ त्यो मलाई अलिकति मन परेर अनि त्यो काफिया रदीपको फर्म्याट अलिकति मन परेर त्यो चाहिँ त्यही हिसाबले लेख्ने ले। अब त्यो नेपालमा चाहिँ कतिपय अवस्थामा पुराना पुराना के हो मेरो काफिया चोरियो मेरो रदीप चोरियो भन्छ होइन आ, तर चाहिँ पुराना जस्तो गालिबकै समयमा पनि रुए गालिब भनेर चाहिँ उनीहरूले चाहिँ के भन् गालिबको स्टाइलले जसरी जुन चाहिँ गालिजको तर्जमा चाहिँ जुन हिसाबले चाहिँ जुन छ त्यो हिसाबले त्यही गजल लेख्ने प्रक पर्छ होइन पुरानै जमानामा पनि थियो भनौँ न आजभन्दा पचास साठी वर्ष सत्तरी वर्ष पुराना गजलकारहरूले पनि त्यसरी गालिबकै गजलकै फर्मेटमा ठ्याक्कै उनीहरूले आफ्नो तरिकाले भनौँ न कपी गरेर त होइन तर भाव नयाँ राखेर आफूले तर त्यही फर्मेटमा गजल लेखेको पनि पाइन्छ र त्यही भाइले लेखेको जुन गजल छ त्यसको त्यो मलाई त्यो फर्मेट मन परेर मैले पनि एउटा गजल लेखाएको थिएँ त्यो गजल चाहिँ प्रायः मैले त्यो खास बाहिर यो प्रकाशित पनि थिएन यो पुस्तकमै प्रकाशित भएको गजलमध्ये यो पनि हुनुपर्छ मैले विचार मैले चाहिँ फेसबुकमा पनि प्रकाशित गरेको थिएन केही गजलहरू चाहिँ अप्रकाशित थिएँ र त्योमध्येमै यो गजल पनि हो होइन यो मलाई चाहिँ त्यो बेलामा त्यो फर्मेट मन परेर मैले पनि लेख्ने कोसिस गरेको गजल अब हेरौँ अब पास कस्तो लाग्छ होइन मलाई पनि ठिकै लाग्छ चङ्गालाई धागोले चंग्रलाई धागोले मुठीभित्र समाएको पनि छ चंगालाई धागोले अम्बर चुम् चङ्गालाई धागोले मुठीभित्र समाएको पनि छ चंगालाई धागोले अम्बर चुम्न सघाएको पनि छ उता गएको मात्रै होइन यता पनि छ गएको मात्रै होइन यता कोही आएको पनि छ बाटोले दुइटैलाई टुङ्गोसम्म पुर्याएको पनि छ चङ्गालाई धागोले अम्बर चुम्न सघाएको पनि छ पानी निर्जीव भनी पढाउने विद्यालय छेउबाटै पानी निर्जीव भनी पढाउने विद्यालय छेउबाटै एउटा नदी युगौँदेखि हिँडेको पनि छ कराएको पनि छ चङ्गालाई धागोले अम्बर चुम्न घाम बनाएछौ सन्देश पठाउनका लागि हल्कारा घाम बनाएछौ सन्देश पठाउनका लागि के त्यो बस्तीमा पूर्व दिशाबाट घाम उदाएको पनि छ जंगालाई धागोली अम्बर चुम्न कारण रहेछ कि जादुगर भनिएन क्षितीजलाई भन्नुहोस् कारण रहेछ कि जादुगर भनिएन क्षितजलाई सूर्यलाई यता छोपाएर उता देखाएको पनि छ जंगालाई धागोले अम्बर चुम्न सघाएको पनि छ जंगालाई धागोले मुठीभित्र समाएको पनि छ जंगालाई धागोले अम्बर चुम्न सघाएको पनि छ धन्यवाद अनाहत गजलका गजलकार टक गुरूङ अनाहत गजल, का गजल, अना गजल संग्रह वहाँको प्रकाशित गजल संग्रह हो तनहुँ आबो खैरेनी उहाँको घर अहिले युएई को सारजामा बस्नुहुन्छ पच्चीस वर्षदेखि युएईमा बस्दै आउनुभएको छ एकाउन्टेन्ट यहाँ पढ़ेर जानुभयो कमर्समा स्नातकसम्म गर्नुभएको मेकानिकल प्रशिक्षक हुनुहुन्थ्यो युएई जानुभन्दा अगाडि र अहिले निरन्तर रूपमा उहाँ इन्जिनियरिङ गरिरहनु भएको छ गजल लेख्नुहुन्छ र गजललाई अध्ययन पनि गर्नुभएको छ आज हामी टक गुरुङका गजल सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौं यो क्रम जारी रहन्छ सिधा कुरा प्रश्न उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बुल। लाग्छ भोको भित्र आहार खो लाग्छ भोको भित्र आहार खोज्दैछ यो मुलुकमा पनि ऊ सरकार खोज्दैछ पर्ख तिम्रो प्रश्न अहिले कहाँ सुन्नु पर्ख तिम्रो प्रश्न अहिले कहाँ सुन्नु ऊ त पहिरोभित्र संसार खोज्दैछ यो मुलुकमा पनि ऊ सरकार खोज्दैछ झुक्स शिर भन्ने तिमी सोच्दैछौ जसको झुक्छ शिर भन्ने तिमी सोच्दछौ जसको काटिएको हात तरवार खोज्दैछ यो मुलुकमा पनि ऊ सरकार खोज्दैछ बुझ्न उत्साहने कसले बुझ्न उत्साहन्न सम्झाउने कसले मित्र पानीको नि आकार खोज्दैछ यो मुलुकमा पनि ऊ सरकार खोज्दैछ घामलाई दीप भन्दै फुक्यो उसले घामलाई दीप भन्दै फुक्यो उसले छोड सस्तो शीघ्र प्रचार खोज्दैछ लाग्छ भोकको भित्र आहार खोज्दैछ यो मुलुकमा पनि ऊ सरकार खोज्दैछ अनाहत गजल संग्रहमा संग्रहित यो गजल वाचन गरेँ मैले वाचन सँगसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ र टक गुरुङ आज हामीसँग हुनुहुन्छ मैले अलिकति उहाँको सन्दर्भमा बताऊ यति बेला स्टुडियोभित्र हामी दुईजना बसेका छौँ स्टुडियो बाहिर टक गुरुङ सरको श्रीमतीज्यू पनि हुनुहुन्छ मैले अघि स्टुडियो पस्नुभन्दा अगाडि तपाईँ सानैदेखि एकदम धेरै अध्ययन गर्नुहुन्थ्यो भनेर सोधेँ पछि पछि पछिको अलिकति कथाहरू पनि जोड्नुभयो उहाँको श्रीमतीले बाबजीले जोड्नुभयो कि की ज्याकेट किन्नु भनेर दिएको पैसा लुगलुक कामिरहेको देखेर बुवाले सोध्नु भयो किन कामिरहेको भने ज्याकेटको पैसाले त किताब किनेर ल्याइसकेको रहेछ धेरै किताबहरू पढ्ने बानी पहिल्यैदेखिबाट थियो भनेर उहाँले अघि बताउँदै हुनुहुन्थ्यो त्यस्तो धेरै पढ्ने लत लाग्छ है उता हुँदा के पढ्नुहुन्छ उता हुँदाखेरिमा तपाईँको बेसिकली त अब मैले अब जाँदाखेरि नि मेरो सा सानैदेखि मैले भनिहालेँ होइन तपाईँको चाहिँ हाम्रो यो जुन मैले यस यही पुस्तक सङ्ग्रह पनि मेरो आफ्नो यो जुन आफ्नो भूमिकामा भनौँ या जे भनौँ त्यो आफ्नो भनाइमा चाहिँ मैले टिङमान परिहार दाईको चाहिँ एउटा पुस्तक पसल उहाँले पहिलो पुस्तक पसल खोल्नु भएको थियो त्यहाँ त्यो बेलादेखि नै मैले विशेष गरी चाहिँ अब राजनीतिकदेखि लिएर रा, सम्पूर्ण खाले अब भारतीय चाहिँ तपाईँको लेखकको पुस्तकहरू पनि र अब जस अब भन्नाले तपाईँको चाहिँ त्यो पुस्तक भनेर स्पेसिफिक ठ्याक्कै म चाहिँ त्यस्तो नभइकन अब कार्टुनदेखि लिएर तपाईँको चाहिँ जुन आजकलका बच्चाहरूले दे <laughs> जुन तपाईँको जुन कार्टुन हेर्छन् मोटुपत्तोदेखि लिएर सम्पूर्ण चाहिँ पढिन्थ्यो क्या त्यसले गर्दा अहिलेको जुन बच्चाहरूसँग पनि धेरै साना बच्चाहरूसँग म आई क्यान कनेक्ट भेरी क्विकली किनभने तिनले पढेका तिनले जुन तिनले अहिले चाहिँ डिजिटल मिडियाबाट अलिक हेरिराखेका कुराहरू मैले त्यो पेपरमा पढेको हुनाले त्यो मलाई चाहिँ धेरै सहिलो हुन्छ त्यो चाहिँ तपाईँसँग जुन तपाईँ तपाईँहरूसँग जुन प्राविधिक ज्ञान छ नि तपाईँ उता बसेर अघि हामीले तपाईँको कामको बारेमा पनि यहाँ स्टुडियो पस्नु अगाडि छलफल गऱ्यौँ धेरै मान्छेहरूमा तपाईँले चाहिँ व्यवस्थापनको एउटा एउटा तपाईँको टुक्रीभित्रको मेरो सानो एउटा टुक्री छ त्यसैको म म्यानेजर हुँ भन्नुहुन्थ्यो पाँच छ सयजनाको भन्दाखेरि मलाई बेसरी हाँस उठेको थियो पाँच छ सयजना पनि सानो हुन जान्छ त्यो देशहरूमा होइन अब हाम्रोमा तपाईँहरूले लिएको सिपलाई प्रयोग गर्ने ठाउँहरू खडा गर्न सकिन्छ कि सकिँदैन कस्तो खालको अवसरहरू भयो भने तपाईँहरूको सेप नेपालले पनि प्रयोग गर्न सक्छ मेरो आफ्नो सन्दर्भमा भन्नुपर्दाखेरिमा मैले तपाईँलाई भने सुरुवातीमा म चाहिँ एज अ टेक्निसियन जोइन गरेको हुँ त्यस पछाडि अब त्यो बेलामा चाहिँ मेरो चाहिँ अब हामीहरूको त्यो फर्चुनेटली अब त्यो बेलामा चाहिँ त्यो कम्पनीको सेटअप नै चलिरहेको हुनाले र त्यहाँ त्यो बेलामा धेरै चाहिँ मान्छेहरू पढे लेखेका नहुने हुनाले र ती मान्छेहरूमा त्यो स्किल र नलेज लेभल नहुने हुनाले हामीले सडन्ली हामी चाहिँ त्यो लिडिङ रोलमा त्यहाँ पुग्यौँ हामी चाहिँ टेक्निसियनमा जोइन गऱ्यौँ पनि हाम्रो लिडिङ रोलै रह्यो सुरुमै सुरुआती दिनमै त्यो कारणले गर्दा आफूले म त्यो त्यो बेलामा चाहिँ भाग्य भनी पनि ठान्दछु होइन अब एउटा चाहिँ त्यो अब आफूले अब त्यहाँ गएर ठुलै चाहिँ पोस्ट नपाए पनि टेक्निसियन हो भनेर गए पनि तर त्यहाँको चाहिँ जुन सेटअपहरू गर्ने त्यहाँ तपाईँ तपाईँले सुनाएर क्वेसन लेखिदिएर इन्भेन्ट्रीहरू गर्नेदेखि लिएर अब त्यो स्टोर म्यानेजमेन्टका कुराहरूदेखि लिएर हामीले नै गऱ्यौँ त्यो बेलामा र अब अहिले पछिल्लो समयमा चाहिँ बिस्तारै बिस्तारै पछाडि मेरो चाहिँ अब के भन्दाखेरिमा विशेष गरी अब प्लान्टहरू सेटअप गर्ने भनेको तपाईँको चाहिँ नयाँ मेसिन ल्याउँछ त्यसलाई चाहिँ कनेक्ट गरेर चालु गर्ने कमिसनिङ गर्ने भन्ने इन्स्टलेसन कमिसनिङ भयो त्यसपछि आएर त्यो जुन त्यसलाई अब प्लान्टलाई कसरी तपाईँको चाहिँ वैज्ञानिक तवरले सेटअप गर्ने सेफ्टीहरूको जुन स्ट्यान्डर्डहरूको अनुसार कसरी सेफ्ट सेटअप गर्ने अनि इन्भाइरोमेन्टल हेल्थ एन्ड सेफ्टीको बारेमा कसरी चाहिँ हामीहरू अब चाहिँ एयर क्वालिटीको कुराहरू हुन्छन् ती कुराहरू कसरी गर्ने अनि त्यसपछि आएर इनर्जी सेभिङका कुराहरू हुन्छन् कसरी हामीले न्यूनतम इनर्जीमा कसरी मेसिनहरू चाहिँ लाई चलाउने नयाँ नयाँ टेक्नोलोजीको अहिलेको चाहिँ हामीहरू कस्तो त्यहाँ एउटा ठुलो कम्पनी भएको हुनाले हामीलाई त्यहाँ चाहिँ कस्तो भने रिसोर्सको अभाव हुँदैन कि तपाईँको बजेटिङ पनि हामीले नै गर्ने हुन्छ बजेटिङमा हामीले पहिल्यै नै यो यो कामको लागि हामी डिमान्ड गर्न सक्छौँ त्यो हुनाले हामीलाई चाहिँ अब त्यो बजेटिङ गर्ने त्यसपछि आएर हामीले अटोमेसनहरू हुन्छ तपाईँको चाहिँ अब तपाईँको किनभने अब म्यानुअल जब गरिरहेको हुन्छ अनि त्यो म्यानुअल जबलाई कसैले हामीले चाहिँ अटोमेसन गर्ने अटोमेसन गर्दाखेरिमा हामीले मेकर बाई भन्छ हामीले जुन अब अर्थथा म्यानेजमेन्टमा पढ्नुपर्छ होइन त्यो चाहिँ बनाउने कि किन्ने त्यो हिसाबले हामीले पहिला चाहिँ त्यो अध्ययन गर्छौँ अनि कतिपय अवस्थामा हामीले अब हामीलाई त्यहाँ महँगो पर्ने भाइ पुरै मेसिन नै बनाउँछौँ कतिपय अवस्थामा चाहिँ हामीलाई अब किनेर नै ठिक हुन्छ भने हामी सिङ्गे मेसिन किन्छौँ कतिपय अवस्थामा हामीले होइन केही मेसिन किन्छौँ र के हामी आफैले बनाउँछौँ कतिपय हामीले पुरी मेसिन पनि बनाउँछौँ एसपिएम भन्छ स्पेसल पर्पस मेसिन्स भन्छ हामीले त्यो पनि बनाउँछौँ र हामीले अहिले चाहिँ पछिल्लो समयमा रोबोटिक्सहरूको बारेमा पनि हामीले रोबोटिक्स भनेर अहिले आजकल काफी चाहिँ चर्चा परिचर्चा हुन्छ त्यो त्यो त्यही घरतिर हिँड्ने रोबोट नभएर इन्डस्ट्रियल रोबोट ग्रुपमा हामीले गर्छौँ र अहिले मेरो आफ्नो रोल चाहिँ अझ त्यसभन्दा अगाडि गएर चाहिँ यो पर्चेजिङको रोल पनि छ भने पर्चेजिङ भन्नाले अब कु मैनेजमेंट ने कैन में चीज मेरा टेक्निकल स्पेसिफिकेसन चेक करें तो मेसिन स्टैंडर्ड अनुसार चल या चलना हामीले भनेको स्ट्यान्डर्ड अनुसार त्यो चाहिँ इकोमिकल छ कि छैन इकोनोमिकल छ कि छैन त्यो पनि हेर्ने हुनाले यो चाहिँ प्लास्टिकका कप ग्लास बनाउने प्लास्टिक कप ग्लास र त्यसका इक्विपमेन्टहरू मेसिनरी हो त्यो छ मैले टक्सरलाई अलिकति बिचमा फेरि रोकेर किन जोडेँ भने युएको जुन यो सङ्गठित रूपमा भएको फर्मेसन नै चालिस पैँतालिस वर्षको मात्रै इतिहास छ जम्मा मात्रै भयो छयालिस समथिङ होला पच्चिस वर्षदेखि त तपाईँ बसिसक्नुभयो बसि नै रहनुभएको छ यति छिटो यति ठुल्ठुलो परिवर्तन आएको देशको एउटा पार्ट एउटा युनिट तपाईँहरू पनि हो होइन कुन चिजले त्यस्तो धेरै प्रगति गराउँदो रहेछ पच्चिस वर्षमा त अध्ययन पनि भयो होला नि पच्चिस वर्ष मलाई के लाग्यो भने लिडरसिपको कुरा छ नि हुँदो है लिडरसिपमा तपाईँको चाहिँ के भने भिजन चाहिँ रहेछ हेर्नुहोस् उनीहरूले के थियो भन्दाखेरिमा तपाईँले ठुल्ठुला तपाईँको चाहिँ कम्पनीहरू तपाईँको चाहिँ जस्तो अब चाहिँ इमिरेट्स भयो त्यसो भए चाहिँ जुन चाहिँ अब चाहिँ प्लास्टिक सम्बन्धी छ नि कम्पनीहरू ठुल्ठुला कम्पनीहरू भयो तीमा अब ड्युटी फ्रीदेखि लिएर सबै जुन जहाँ जहाँ क्षेत्रमा छन् ती क्षेत्रमा उनीहरूले के गर्यो भने एक्सपोर्टहरू ल्याएर राख्थ्यो कि हामी यहाँ नेपालमा चाहिँ के अरे नेपालीलाई चाहिँ दिनुपर्छ अब चाहिँ त्रिभुवन विश्वविद्यालय के त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालीलाई दिनुपर्छ भन्ने किसिमको चाहिँ कन्सेप्ट हाम्रो चाहिँ छ उनीहरूसँग दुई सय देशका मान्छेहरू छन् त्यहाँ उनीहरूको धर्म संस्कृतिको परम्परा केही पनि भाएन उनीहरू आफूले त्यसैमा अडिक्छन् पनि होइन भाषा पनि उनीहरूको अडिक्छन् उनीहरूको बच्चाहरूले अङ्ग्रेजी पनि पढ्छ तर अरबी पनि पढ्छन् होइन उनीहरूको चाहिँ के भने एउटा क्लियर कट भिजन चाहिँ नेतामा चाहिने रहेछ र नेतृत्वमा इमान्दारिता र त्यो इनिसिएटिभ लिने चाहिँ जुन छ नि गुण चाहिने रहेछ त्यहाँ मैले के देखाएको छु भन्दाखेरि स्पेसियली म चाहिँ एकदमै प्रभावित भएको चाहिँ यो जुन दुबईको जुन शासकहरू छ नि उसको भाउ पनि राशित पनि र अहिलेको जुन मोहम्मद छ नि त्यो मोहम्मद त्यो बेलामा चाहिँ एउटा साधारण डिफेन्स मिनिस्टर मात्रै थियो जब मैले मो मोहम्मदको इतिहास पढ्छु नि उहाँले भर्खरै चाहिँ उहाँले इतिहास उहाँको आफ्नो इतिहास चाहिँ पनि भर्खरै पुस्तक निकाल्नु भएको छ त्यो पुस्तक चाहिँ तपाईँहरूले चाहिँ पायो भने पढ्नु होला उहाँले कसरी चाहिँ दुबईमा पुलिस फोर्स जुन चाहिँ यहाँ आर्मी फोर्स हुन्छ नि स्थापना गर्नको लागि उसको बुवाले उहाँलाई लहराएर एउटा एज अ क्याडेट जुन जुन आफै चाहिँ तालिम लिएर युकेमा गएर तालिम लिएर उहाँले चाहिँ स्क्राचबाट चाहिँ जमिनबाट चाहिँ अहिलेको चाहिँ जुन एउटा प्रोफेसनल वर्ल्ड क्लास जुन फोर्स छ नि उहाँले स्थापना गरेको चाहिँ उहाँको इतिहास छ क्या सानैदेखि उहाँलाई त्यसरी प्रशिक्षित गरेर र उहाँ फेरि जेठो पनि छोरा पनि होइन समथिङ अलिक पछाडिको तर त्यहाँ एउटा चाहिँ के छ भन्दा त्यो उनीहरूको चाहिँ फ्यामिलीमा जो सक्षम छ त्यसलाई अगाडि ल्याएर लिडरसिप दिने परम्परा छ क्या हामी कहाँ चाहिँ के भन्छ जो जेठो भयो त्यसलाई दिनुपर्छ र बाबु भयो भने गिर्जा होइन भयो नि उहाँको छोरी भयो भने जो भयो नि उहाँसँग क्यापेबिलिटी छ या छैन होला नभए पनि भए पनि त्यो त्यसै चाहिँ अगाडि आउने परम्परा हाम्रो मान्छे छ क्वालिटीमा चाहिँ एकदमै क्वालिटीमा अत्याधिक विश्वास गर्छन् र हामी जाँदाखेरिमा मैले भने शारदामा तपाईँले देख्नु होला दुबईमा चाहिँ अग्ला बिल्डिङ भनेको दुई चार थिए बाँकी सबै चाहिँ मरुभूमि थिए अनि त्यो बेलामा के नाइन्टी फाइभमा आई स्टिल रिमेम्बर त नाइन्टी फाइभमा तपाईँको चाहिँ एउटा बिल्डिङ बुम जस्तै आयो केही घरहरू भने आठ दस तलाका घर भन्दाखेरि हामीले के भन्दा वा यति अग्लो घर बने अब भन्ने किसिमको कुराकानी थियो अनि त्यो अहिले अहिले त्यो घरै देखिँदै त्यो ठुल्ठुला घरले त्यो छोपिए अनि त्यो बेलामा चाहिँ कस्तो भने बिल्डिङ बुम भनेपछि फ्ल्याटहरू चाहिँ रेन्टमा जान छोड्यो क्या अनि छोड्यो होइन यहाँ यो ल्याट रे यत्रो बिल्डिङ भनेको छ रे रेन्ट छैन यो देशले कसरी विकास गर्ला कसरी चाहिँ अगाडि बढ्ला भनेको तपाईँको चाहिँ यिनीहरूले त तपाईँको कस्तो नि त्यो दुबईले चाहिँ प्रोजेक्टका उप प्रोजेक्ट प्रोजेक्टमाथि प्रोजेक्ट ठुल्ठुला प्रोजेक्टहरू हालेको हाले ल्याएको ल्याइ गर्न थाले हेर्नुहोस् त्यो ल्याएपछि तपाईँ तपाईँको चाहिँ कहाँबाट पैसा आउँछ यिनीहरूमा तपाईँले तपाईँले प्रोजेक्ट ल्याउनु भने तपाईँसँग भिजन छ भने पैसा हाल्ने मान्छे त जताबाट आउँदो रहेछ विश्वभरिका मान्छेले त्यहाँ पैसा हाले पैसा हालेपछि तपाईँको चाहिँ त्यो केही एक वर्ष जति त्यस्तो ल्याक्स भयो त्यस पछाडि फेरि तपाईँको चाहिँ तपाईँको त्यो जुन फ्ल्याटको हो आकाशी कहाँ कहाँ पुगे त्यस आएर त बिल्डिङ त बनेको बने बनेको बने त्यसपछि तपाईँको त्यस्तै त्यो द आठ दस वर्षको अवधिमा दस वर्षको होला त्यो दस वर्षको अवधिमा तपाईँको चाहिँ त्यो जुन त्यो त्यो देशको काय प्लटै भएको तपाईँको छ नि चमत्कार चमत्कार भयो तपाईँको सारजा र दुवैको बिचमा एउटा क्या जुन क्याफे थियो एउटा जम्मा क्याफे थियो है त्यो त करिबन फाइभ किलोमिटर सिक्स मिटरको स्ट्रेच होला सायद त्यो त्यो स्ट्रेचमा जम्मा एउटा क्याफे थियो हेर्नुहोस् एउटा एउटा दुइटा बिल्डिङको थियो एउटा साना बिल्डिङ अति पनि पुराना बिल्डिङ थियो तर अहिले तपाईँ जानुभयो भने चाहिँ नि त्यो शारदाबाट दुबै जाँदा चाहिँ त्यो कहाँबाट शारदाको सिमाना सुरु हुन्छ कहाँबाट दुबेको सिमाना सुरु हुन्छ भन्ने कुरा तपाईँलाई थाहा हुनु किन जोडिए त्यो छ ठुला ठुला बिल्डिङले जोडिए त्यो किसिमको परिस्थिति छ क्या अहिले त्यही भएर यो अब तपाईँ हामीले चाहिँ यो एउटा त पोलिटिकल स्टेबिलिटी चाहियो हेर्नुहोस् र त्यो इच्छा चाहियो सबैले तपाईँको एउटै दिशामा बल लाउनु पऱ्यो क्या यहाँ हाम्रो जस्तो तपाईँको चाहिँ एउटा हाम्रो यहाँ सबभन्दा मेन कुरा के भने आर्थिक हिसाबले कुन मोडल हुने त्यो पनि हामीलाई थाहा छैन अब चाहिँ तपाईँको अन्तर्राष्ट्रिय सम्बन्ध या त्यो तपाईँको चाहिँ कस्तो हुनुपर्छ कसरी हामीले चाहिँ सबै चाहिँ देशहरू डिल गर्ने पहिला पञ्चशील पञ्चशीले भन् भनिन्थ्यो राजाको पालामा अहिले त्यो पनि कता कता कता गयो कता गयो हेर्नुहोस् के गर्ने भन्ने नै छैन डिल गर्ने सन्दर्भमा चारवटा पार्टीको चारवटा नीति छ हेर्नुहोस् त्यसले गर्दा पनि हाम्रो छैन त्यो नीतिगत रूपमा नि हामी चाहिँ त्यो स्पष्टता नभएको हुनाले पनि क्लारिटी नभएको हुनाले पनि हामीलाई चाहिँ त्यसले पछाडि तानिरहेको अवस्था छ कि साह्रै मिठो कुराकानी भइरहेको छ मलाई सन्दर्भ त रोक्नै मन छैन यो जुन युएईको विकास हजुर यति राम्रोसँग भएको यति छोटो अवधिमा भएको बारेमा तपाईँहरू त्यत्तिको लामो वर्ष बसेर देख्नुभएको कुराहरू सुन्न अझै मन छ तर बुलबुलमा मलाई फेरि तपाईँको एउटा लयमा सुन्न तरन्डममा सुन्न असाध्यै रहर कुन रोजेर सुनाउनुहुन्छ अनाहत सङ्ग्रहभित्रैबाट आज टक गुरुङ हुनुहुन्छ हामीसँग तनहुँ अबुखैनी उहाँको घर सार्जामा बस्नुहुन्छ पच्चिस वर्षदेखि युएईमै हुनुहुन्छ इन्जिनियरिङ गर्नुहुन्छ त्यहाँ एउटा कप प्लास्टिकका कप ग्लास बनाउने कम्पनीको इन्जिनियर हुनुहुन्छ र नेपाल आउनुभएको बेलामा मैले आज काठमाडौँमा उहाँलाई भेटेर बुलबुलमा लिएर आएको छु अनाहत गजल सङ्ग्रहबाट हामीलाई गजल पनि सुनाउँदै हुनुहुन्छ <laughs> फूलको जवाफमा आयो, फूलको जवाफमा पत्थरायो भल्ल ढङ्गको कुनै उत्तर आयो पाउतन अग्रसर देखे कोई, पाउतन अग्रसर देखे कोई हिड़न डुलना अब के जांगर आयो पिंजड़ा उचो थियो यो पिंजड़ा उचो थियो यो सिर शुरू ठाव ठोक् युजमिन निधार जैं लाग्यो मेरै। लोकम न भेटने अकर आयो हराउने मजा हराउने मजा बेग, हरा मजा बेग जिन्दगी दिए अवसर आयो याद बडा मिठो एकदमै राम्रोसँग फेरि त्यो नदोऱ्याइकन छिटो सिधाइदिने गरी वाचन गरिदिनु भयो त्यो भएर अर्को पनि एउटा वाचन गर्ने म गर्न लगाउँछु नै तर त्यो बिचमा फेरि कुराकानीको पनि लोभ मलाई लागिरहेको छ बेला बेलामा अब समय सकिँदै गर्दा टक्सर तपाईँसँग मलाई सोध्न मन लागेको अघि हामी स्टुडियो पसमा अगाडि हल्का कुरा भएको थियौँ गुरुङ भाषा संस्कृति मा पनि तपाईँले अध्ययन गर्दै हुनुहुन्छ अब अध्ययन त आफ्नै भाषा संस्कृति भयो अध्ययन गर्नु पनि परिहाल्यो अलिकति तपाईँले भीम गुरुङजी देवदवामा हुनुभएको भीम गुरुङजीको बारेमा पनि सन्दर्भ जोड्नुभएको थियो उहाँको योगदान र गुरुङ भाषामा अहिले भइरहेको उत्थानका लागि भइरहेका पहलहरूबारे छोटकरीमा बताइदिनुहोस् न गुरुङ भाषाको सन्दर्भमा भन्नुपर्दा के थियो भन्दाखेरिमा अब हाम्रो एक त तपाईँको चाहिँ भाषिकाहरू धेरै भएको स्ट्यान्डर्डाइजेसन जुन छ होइन त्यो नभएको अनि त्यसले गर्दा के भन्दाखेरि तपाईँको चाहिँ एकदम पठन पाठन गर्न या चाहिँ इभन तपाईँको चाहिँ के भन्दाखेरि चाहिँ अब जस्तो कास्कीको मान्छे गोर्खाकोसँग या तनुकोसँग त्यो तपाईँको चाहिँ इन्ट्राक्सन गर्नु पनि अप्ठ्यारो भएर फेरि तपाईँको फेरि अन्य भाषा नै प्रयोग गर्नुपर्ने हाम्रो माध्यम भाषा भनौँ हामीले अहिले नेपाली भाषा भन्छ माध्यम निप्रे भाषा प्रयोग गर्नुपर्ने स्थिति थियो अनि त्यो पछिल्लो समयमा चाहिँ अब हामीले त्यो उत्थान गर्नुपर्छ भनेर म आफूलाई पनि लाग्दथ्यो तर त्यसै सिलसिलामा चाहिँ हाम्रो भीम गुरुङज्यूले यो देव द मदर टङ्स एकाडेमी रूपन्देहीमा उहाँले चाहिँ त्यो एउटा स्कुल खोलेर त्यहाँ उहाँले चाहिँ त्यो अध्यापन गराउनु छ त्यो त्यो भाषामा सायद पाँच कक्षासम्म होला उहाँले किनभने नेपाल सरकारले पाँच कक्षासम्म किताबै अहिले त प्रकाशित गरेको छ अवस्था छ तर कसैले पनि लाँदैन क्या त्यो एउटा दुःखदायी स्थिति छ अब हामीले चाहिँ भाषा चाहियो यो चाहियो भन्छ तर भइरहेकोलाई प्रयोग गर्न नसकेको अब त यो चाहिँ फ्याक्ट मैले भन्दैछु होइन मैले किन तर बढी पूर्वागारी भएर केही छैन भन्दा पनि त्यस्तो स्थिति छ त्यस्तै उहाँले चाहिँ त्यसो त्यो भन्दै गर्दाखेरिमा मैले पनि केही गर्नुपर्छ भनेर केही समय त्यो केही अब पाँच सात वर्ष अगाडि केही डोनेसन पनि मैले पनि दिएँ अलिकति चाहिँ एउटा चाहिँ आफूलाई जिम्मेवारी महसुस भएर त्यस्तै तर स्पष्ट भन्नुभयो मलाई पनि गुरुङ भाषा नहुने अनि त्यसपछि अब मैले अब अरूलाई भाषा जान्नुपर्छ मात्रै भनेर पनि भएन अनि के गर्ने भन्दाखेरिमा अब त्यो कसरी चाहिँ अब आफूले नजानिकन अरूलाई पढ भनेर त भएन अनि त्यो मेरो बानी पनि थियो क्या यो जस्तो तपाईँ हेर्नुभयो भने मलाई चाहिँ यो कम्प्युटरमा टाइपिङ छ नि मैले आफूले पनि होइन कतै गरी सिकाए पनि होइन तर मलाई टाइपिङ चाहिँ अहिले मेरो चाहिँ पचासको स्पिडभन्दा माथि नै जान्छ होइन आफूले चाहिँ इङ्ग्लिस टाइपिङ नेपाली त दिँदैन तर मैले त्यो सिकेको किनभने एकपल्ट चाहिँ कम्प्युटर घरमा राखेको छोरीहरूले चाहिँ को अगाडि चाहिँ छैन तपाईँको छैन एउटा अनलाइन मात्रै टाइप गर्नुपर्दा आफूलाई चाहिँ लज्जा बसो मैले आफूले एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ भनेर तुरन्त चाहिँ तपाईँ चाहिँ अनलाइन सफ्टवेयर ल्याएर टाइपिङ चाहिँ तपाईँको चाहिँ पन्ध्र बिस दिनमा टाइपिङ चाहिँ तपाईँको चालिसको स्पिडमा माथि लिएर गएँ मैले त्यही सन्दर्भमा अब क आफैले पढ्नुपर्छ भनेर चाहिँ मैले चाहिँ आफूले के गर्नुपर्छ भन अनि मैले मेटेरियलहरू चाहिँ इन्टरनेटबाट जता जहाँबाट भेटिन्छ सबै कुरा जम्मा गरेर अनि मैले तपाईँको चाहिँ त्यो गरेर एउटा ब्लग पनि खोलेँ त्यसमा हाल्न थालेँ अनि फेसबुकै आधारमा पनि चाहिँ गुरुङ ल्याङ्ग्वेज लर्निङ इन्स्टिट्युट त्यहाँबाट पनि सुरु गरेँ त्यसो गरेर गरेर चाहिँ तपाईँको चाहिँ मैले त्यस पछाडि फेरि मेरो चाहिँ मानदेखि त्यो कोलुकुअल जुन को को को तो तो अत्या अत्या छ नि ल्याङ्ग्वेज बोल्नेकै नै त्यसलाई चाहिँ के कुनै पनि भाषाको विकासको लागि तपाईँको चाहिँ प्रिन्टमा जानु अत्यावश्यक छ अत्यावश्यक छ र त्यो साहित्यिक साहित्य जुन भाषामा साहित्य लेख्छ त्यसको स्थान सबभन्दा हुन्छ गुरुङ भाषाहरूको चाहिँ स्तर भनेको तपाईँको चाहिँ एउटा डिक्सनरी निकाल्ने कसै कसैले एउटा एउटा यसो फाटोफाटो कृति निकाल्ने चाहिँ गुरुङ भाषाका फिल्महरू बनाएछन् त्यसमा गीतहरू लेख्ने त्यस्तै मात्रै थियो अनि मैले पनि के गर्नुपर्छ यसमा केही लेख्नुपर्छ भन्ने एउटा जिम्मेवारी बोध भएर मैले अध्ययनलाई त्यो दायरासम्म पढाउनुलाई धेरै पटक अध्ययन अध्य गहिराइमा अध्ययन गरेर अनि फेरि मेरो श्रीमतीजी चाहिँ उहाँ गुरुङ भाषा बोल्नु पनि हुन्छ र मलाई त्यो त्यो पनि एउटा सजिलो भएर त्यसरी त्यो माध्यमबाट गर्दै जाँदाखेरिमा मैले गुरुङ भाषामा गीतहरू कविताहरू अनि गजल अनि त्यसपछि आएर चाहिँ कथा पनि एक दुईवटा कथा पनि लेखेको छु मैले त्यो स्तरसम्म गरेको छु र मैले कुनै दिन त्यो मैले पुस्तक निकाल्छु भनेर मैले हाम्रो गौरीतम्बु बहिनी हुनुहुन्छ उहाँ पनि लेख्नुहुन्छ उहाँलाई पनि भनेको थिएँ मैले आउनु त्यो कुनै दिन त्यस्तो परिस्थिति साह्रै मिठो कुराकानी हुँदा हुँदै मैले रोक्नु पऱ्यो अब एउटा फेरि यो तपाईँको लयमा सुनेपछि त्यसपछि अनि हामी छुट्टिन्छौँ त्यो त्योभन्दा अगाडि अलिकति एउटा प्रसङ्ग जोडिहालौँ हजुर अब हामीले के छ भन्दाखेरिमा तपाईँको चाहिँ यो जुन कसरी यो जुन अब मेरो गजल चाहिँ बहरमा हुन्छ भन्ने कुरा तपाईँले त अब एउटा आजकल चाहिँ सबै मेरा बुझ्ने पाठकहरूले प्रायले सबैले बहरमै लेख्छन् भन्ने कुरा चाहिँ स्पष्ट पनि थाहा छ र यसको लागि चाहिँ हाम्रो चाहिँ एउटा बहरबहार नेपाल भनेर समूह चाहिँ फेसबुकमा छ हाम्रा साथीहरू आवाज शर्मा हुनुहुन्छ त्यसै चाहिँ हामीले लालकाजी श्रेष्ठ हुनुहुन्छ अहिले चाहिँ प्रमोद थापाहरू हुनुहुन्छ विजय भाइ हुनुहुन्छ सबै भाइहरू छ त्यहाँ सबै धेरै ड दिलो थापामा गरेर हुन्छ तिनीहरू सबैले चाहिँ हामीले सँगसँगै प्र्याक्टिसहरू अभ्यास पनि गर्ने अनि गजलको जुन टेक्निकल पक्षहरू पा, पनि सिक्ने त्यो क्रममा हामीले यस यसमा यस सङ्ग्रहमा समापित गजलहरू पनि धेरै चाहिँ त्यसमा पनि परेका त्यसबाट आएका पनि गजलहरू पनि छन् त्यही भएर उहाँहरू सबैको चाहिँ मलाई एकदमै कृतज्ञ छु उहाँहरूलेबाटै हो नि त मैले आफूले पनि व्यक्तिगत रूपमा चाहिँ मेरो चाहिँ मेरो आफ्नै तपाईँलाई मैले भनिहालेँ बानी चाहिँ कुनै पनि कुरामा त्यो म चाहिँ सतहिरो बनाए पनि त्यसको चाहिँ के रहेछ ब्याकग्राउन्ड भनेर म बुझिहाल्छु बुझ्ने मेरो बानी पनि छ मलाई त्यो मजा पनि लाग्छ त्यही भएर चाहिँ अब अलिकति बुझ्छु पनि भनौँ न त्यो हिसाबले मैले यो गजलमा पनि त्यसरी नै त्यही त्यही हिसाबले गएर अब पछिल्लो समयमा चाहिँ हाम्रो घनश्याम परिच्यामी सरहरू पोसा सरहरू सबैसँग मेरो ज्ञानवाकर सर सबै अलिक थोरै सानो परिचय छ मैले भेटिसकेको छैन तर अलिक मजाको प्रसङ्ग चाहिँ के भएको थियो भने चित्रणको कार्यक्रममा चाहिँ हाम्रो बुद्ध राणा सरलाई मैले भेटाएको अनि मैले त्यो एउटा चाहिँ त्यो त्यस त्यो बेलामा चाहिँ त्यो निर्णायक जस्तै भनौँ न त्यो सङ्ग्रह इन्द्रिनी सङ्ग्रहको चाहिँ तपाईँको चाहिँ त्यो गजल छनौट समितिको संयोजक जस्तै भएर मैले दुईवटामा अहिले पछिल्लो पनि काम गरेको छु त्यो पहि पहिला पनि मैले संयोजक दुईवटामा गरेको अनि त्यो बेला चाहिँ मलाई उहाँहरूले मलाई एउटा सम्मानपत्र जस्तो दिनुभएको थियो अनि त्यही सिलसिलामा चाहिँ उहाँले मलाई कानमा खुसक्क थियो बुझ्नु भएको सरले उहाँसँग कुनै परिचय पनि छैन न फेसबुकमा कुनै त्यो मेसेन्जरमा कुराकानी पनि हुन्थेन अनि उहाँले भेट्दा चाहिँ के हुन्थ्यो भने ग्रुम चाहिँ तपाईँ फेसबुकमा मात्रै कति बस्नुहुन्छ यसो बाहिर निस्किन्न भन्नुहुन्थ्यो कि मलाई त्यो कानमा खोज्छु खै कान भन्नुभएको दिने बेलामा चाहिँ त्यो मलाई अब खासै अब यस्तो किसिमको चाहिँ यो बाहिर त्यति आएर आउनु पनि त्यही मन पनि लाग्दैन होइन अनि यो पटक नै मैले तिनपटक चारपटक कल गरेर बल्ल लिएर आएको छु मलाई त्यो अलिकति चाहिँ के भने म स्पष्ट भन्दा छ म आफैलाई आफैलाई चाहिँ कुनै त्यो गजलकार हुँ या मैले गजलै देख्छु या म त्यो किसिमको चाहिँ मलाई फिलिङ्स चाहिँ अझै आउन सकेको छैन मलाई अझै पनि लाग्छ कि मैले चाहिँ गजललाई मैले न्याय गर्न सकेको छैन भन्ने मलाई लाग्छ होइन त्यो लागिरहनु तपाईँको व्यक्तित्वको राम्रो पक्ष हो तर हामीलाई हामीलाई जतिसम्म थाहा छ गजलमा यति गम्भीर रूपमा बुझेर लागेका कम मान्छेहरू मात्रै छन् एउटा तरन्नुम शैलीमा सुनाउँछ त्यसपछि हामी छुट्टिन्छौँ यो मैले एउटा पुरानै सुनाइरहेको गजलै हो यो मैले तरन्नुममा चाहिँ के हुन्छ भने तपाईँको छ नि हुन त प्रायः सबै गजललाई तरुणुमा गाउन सकिन्छ होइन तर अब यो तरुण विशेष गरी चाहिँ अब हामीले अब रिवायती गजलहरू भन्छ होइन पुरानो टाइपका गजलहरू पुरानो क्लासिकल गजलहरू जसमा चाहिँ प्रेम प्रेमिल भावहरू आउँछन् ती गजललाई सुनाउँदा त्यसमा सफ्टनेस हुन्छ होइन नाजु ख्याली हुन्छ त्यो हुन्छ त्यसले गर्दा अलिकति मजा आउँछ अब यो अलिकति चाहिँ यो घडी वाकियाती गजल भनेर चाहिँ घटना प्रधान टाइपका गजलहरू वैचारिक गजलहरू जुन छ नि तखियो बढी भएका गजलहरूलाई तपाईँ तरुणमा गाउँदा त्यो मजा आउँदैन बाँच्नै मजा आउँछ होइन त्यसले गर्दा मैले एउटा अलिकति चाहिँ पुरानै मैले सुनाइराखेको एउटा मैले त्यो गजलै तपाईँ तपाईँलाई यसमा सुनाउँछु भने सुधाहरूलाई नि नसोचो अनाय नसोचो अनायसै मुस्कुराउँदा के होला नसोचो नयन तिम्रो टिल्पी लाउँदा के होला नसोच्यो नयाँ तिमी आउने हल्ला तिमी आउने हल्ला मात्रले सहर अचानक तिमी साँचै सामु पाउँदा के होला नसोच्यो अनाया मलाई नसोध्नु खुद मलाई न सोध्नु त्यो खुसीको अर्को छोट मलम जस्तो सुमसुम्या के हो न सोचो अनाया हजारो कह जस्त हजारो कहल जस्त लक्ष मत तिम्रो हजारौ जस्तै, जस्त ल निम्रो तिम्रो, में कहीं मेर न के होचो अनाया दुई शब्द बोल दु शब्द बोल दांस झर्बस दु शब्द बोल दांस झर्वस कने दिन जरूर बुछ के, के होला धन्यवाद साह्रै मिठो गजल लयमा सुन्यौँ हामीले टक गुरुङ सरको आवाज पनि साह्रै मिठो भनेर मैले भनैपर्छ भनेन भने कन्जु साइँ हुन्छ धेरै धेरै धन्यवाद सर हाम्रो कार्यक्रममा आएर बुलबुलमा यति मिठो कुराहरू गरिदिनु भयो मलाई त कुराको क्रम कुरा अझै जोड्न मन थियो अर्को पटक तपाईँ नेपाल आउँदाखेरि फेरि बुलुबुलमा मैले अहिले नै नियन्त्रण गरेर राखेँ अब जाँदा जाँदै तपाईँलाई कसैले सम्पर्क गर्नु पऱ्यो भने फेसबुकबाटै त होला सजिलो हुने फेसबुक फेसबुकबाटै हो अङ्ग्रेजीमा नाम लेख्नु भएको छ हजुर हजुर फोटोमा के छ तपाईँको प्रोफाइल फोटोमा अनाहतको फोटो छ कि तपाईँकै राख्नु भएको छ अनाहतको अहिले जुन तु पछाडिपट्टि ब्यानर चाहिँ अनाहतको छ हजुर अनि अगाडिपट्टि मेरो अहिले फोटो छ आफ्नै फोटो छ त्यसो हुँदा तपाईँलाई भेट्न सकिन्छ सकिन्छ सकिन्छ हस् धेरै धेरै धन्यवाद हजुर सरलाई पनि धेरै धेरै धन्यवाद यो बुलबुल यो चाहिँ तपाईँको चाहिँ उज्यालो अनलाइन धेरै पहिलेदेखि सुनिराखेको पनि हो तपाईँहरूले धेरै चाहिँ स्पेसली यो साहित्य अझ गजललाई त्यति माया गर्नुभएको सर यसलाई नेभरी अंतराष्ट्रीय रूपमें हज़ो अल तनलाइन रेडियो के मध्यम तब धीरे चाहिए तब को सेवा कर हामीले त्यसलाई चाहिँ वर्णन गर्न नसकिने स्थिति छ होइन हामीले उहाँ पनि अब स्पेसली अझ हाम्रो यो जुन सिर्जना वाचन डबलीमा तपाईँ सुरुदेखि नै जोडिनु भएको छ अवस्था छ उहाँले त बुलबुलमा बजाउँछ बजाइ बजाइराख्नु अवस्था छ त्यसको लागि पनि म चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु र आज मलाई यो जुन मौका दिनुभयो यसको लागि पनि म तपाईँलाई धेरै धेरै चाहिँ आभार व्यक्त गर्न चाहन्छु हार्दिक धन्यवाद र सरको आशीर्वाद लागिरहोस् बुलबुललाई भन्ने मेरो एउटा अभिष्ट कामनासँगै आजको बुलबुलबाट उत्पादन सहयोगी मनोज विष्ट र प्रवीण श्रेष्ठ अनि गजलकार ट्रक गुरुङसँगै म अछुत घिमिरे शुभरात्री भन्छु नमस्कार शुभरात्री